जिल्ला प्रशासन कार्यालय चितमनले यस वर्ष तडक भडक रूपमा तीज मनाउन रोक लगाएसँगै जिल्लामा अघिल्ला वर्षमा झैँ खर्चिला रूपले दर खाने र रमाइलो गरेको पाइएको छैन विगतका वर्षमा तीजका अवसरमा गरिने कार्यक्रम भड्किला भएको महिला अधिकारवादीहरूले नै प्रशासनमा उजुरी दिएपछि प्रशासन यस्तो कदम चाल्न बाध्य भएको हो तर प्रशासनले गरेको निर्देशले गाउँठाउँमा थोरै पैसा उठाएर कार्यक्रम गर्ने तथा सञ्चार माध्यमले गर्ने तीज गीत प्रतियोगितालाई पनि असर गर्ने हो कि भन्ने चिन्ता पछिल्ला वर्षमा तिज एक महिना अघिदेखि नै तडक साथ दर खाएर मनाउने गरेका छन् तीजले धार्मिक र सांस्कृतिक पक्षलाई अँगाले पनि महिलाहरूले गहना कपडालाई प्रस्तुत गर्ने पर्वको रूपमा लिएको तर रेडियोले गर्ने प्रतियोगिताले महिलाहरूको कला प्रतिभा प्रस्फुटन गर्ने अवसरको रूपमा रहेकाले प्रतियोगिता गर्नुलाई सकारात्मक रूपमा लिनुहुन्छ नेपाल रेडक्रस सोसाइटी रत्नगरकी सचिव निता ढकालभग एक महिना अगाडिदेखि एउटा मनाउँदै आइरहेको पाइरहेका छौँ र तीजले जसरी धार्मिक सामाजिक र सांस्कृतिक पक्षलाई जसरी ओगटेको छ जसरी बोकेको छ जुन हिसाबले अँगालेको छ महिला दिदी बहिनीहरूले त्यसलाई चटक्कै बिर्सिएर कतै आफ्नो गहना कपडाहरूलाई एउटा प्रस्तुत गर्ने पर्वको रूपमा पनि यसलाई लिइरहेको छ त्यो त हुने खानेहरूको लागि भयो तर यसले एउटा संघ चाहिँ महिलाहरूको चाहिँ एउटा कलालाई देखाउने अवसरको रूपमा एउटा जुन प्रतियोगितामक कार्यक्रमहरू गरिरहेको छ त्यो कार्यक्रम राम्रो राम्रो हो त्यो एक हिसाबले किनकि त्यसले महिलासँग भएको कला महिलासँग लुकेरकपा एमाले रत्नगरका अध्यक्ष प्रेमनाथ दुवाडी प्रतियोगिताले महिलाहरूलाई अनुशासित बनाउने र समयको महत्वलाई बुझ्ने अनि लुकेको प्रतिभा उजागर गर्ने भएकाले पनि रेडियो अर्पणले गर्न लागेको प्रतियोगिता आवश्यक रहेको बताउनुहुन्छ प्रतियोगिताले एउटा अनुशासित बनाउँछ यो दायराभित्र रहेर गीत भन्नु हुन्छ भनेर भनिएको हुन्छ चेतनामूलक गीतहरू त्यहाँ ल्याइन्छ पहिला नै भनिएको हुन्छ समयको महत्व बुझिन्छ यदि समय भित्र गीत गाई सक्नु पर्ने आफूले के कति गीत गाउने हो के के शब्दहरू त्यसमा समावेश गर्ने हो हामीले समयको महत्वलाई पहिल्यै बुझेका हुन्छ ती प्रतिभाहरूको पहिचान हुन्छ उहाँहरूमा लुकेका प्रतिभाहरू देखाउनको निम्ति प्रतिस्पर्धात्मक हिसाब अनुशासित ढङ्गले उहाँहरू त्यहाँ आउनुहुन्छ त्यस कारणले प्रतियोगश्यक छ प्रशासनले तडक बडक रूपमा मनाइने तीजलाई रोक्न सूचना जारी गरेपछि कतिपयले यसलाई सकारात्मक रूपमा लिएका छन् भने कतिपयले भने प्रशासनको कडाई प्रति असन्तुष्टि जनाएका छन् रत्नगरमा रहेको वागलेको बुझाइ समयको परिवर्तनको पनि परिवर्तन हुने भएकाले यसलाई नकारात्मक रूपमा लिन नहुने बताउनुहुन्छ संस्कृति भन्ने कुरो के हुन्छ भने मान्छेले बुझेर अप्नाउँदैन संस्कृति भनेको अटोमेटिकली एउटा पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हुँदै जान्छ र हस्तान्तरण हुने जाने क्रममा संस्कृति के हुन्छ त्यो परिस्कृत हुँदै जान्छ र ग्लोबलाइज कत पनि क्वेसन उठ्दैन जसमा अनु हुँदैन अब महिलाहरूले पचास रुपियाँ सय रुपियाँ उठाएर रेडियो अर्पणले कार्यक्रम प्राङ्गणमा बसेर कार्यक्रम गर्दा यत्रो ठुलो नेपाल आधी राज्य हल्ला छ यो कार्यक्रम रोक्नु पर्यो तिज भडकिलो भयो के कारणले भड्किलो भयो कस्तो सानो सोचमा छ महिलाहरू आफू सजग भएर कति खर्च गर्ने त मैले डक रूपमा तीज मनाउने शैलीलाई मात्र प्रशासनले रोक लगाएको तर संस्कृति जगेर्ना गर्ने धेरै महिलाहरूलाई रोक नलगाएको रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको बुझाइ छ दुई गरेको तड भडक चौहत्तर प्रतिशत त राम्रैसँग संस्कृतिलाई जगेरा गर्ने पक्ष मैलाहरू छन् तिनलाई आघात चाहिँ पूर्ण हुँदैन जस्तो लाग्छ प्रशासनले पनि मलाई लाग्छ त्यो चौहत्तर प्रतिशतलाई लक्ष्य गरे होइन होला त्यो दुई पोइन्ट आठ नै तपाईँको चाहिँ ठुल्ठुला यत्रा यात्रा तिलहरीका पनि कतरा पुरा नगर्नुहोस् पाखुरा यत्रा तिलरी त्यो पनि नभए नहुने पहिला जस्तो मैला छैन अब मैला हामी धेरै अगाडि बढिसक्यौँ त्यस कारण यसलाई विकाससँग जोडेर हो कि अथवा अरू हाम्रा सांस्कृतिक विकृतिहरूलाई चाहिँ उगर्ने तर्फ गरेर हो कि मनाउनु पर्छ जस्तो मलाई लाग्छ प्रशासनले पनि अब अहिले जुन एउटा निर्देशन भन्नु जारी त्यो ले को रेडियो पाँच मेघार्थले प्रत्येक वर्ष तिजको अवसर पारेर महिलाहरूलाई माइतीको आँगनिक रूपमा लिँदै भेटघाट गर्ने अवसर जुटाउँदै आएको छ प्रतियोगिताबाट नाफा कमाउने उद्देश्यले नभई महिलाहरूको प्रोत्साहनका लागि केही रकम जुटाएर प्रतियोगिता गरेको रेडियोको दावी छ धर्म संस्कृति मनाउने नाममा तडक बडक रूपमा मनाउने नहुने मिडियाले सन्देश दिन जरुरी रहेको र आम सरकार वालाको सुझाव के आधारमा रेडियो अगाडि बढेको रेडियोका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्य बताउनुहुन्छ आफ्ना धर्म संस्कृति क्रममा धेरै चढक गर्नु हुँदैन हरितालिका पर्वलाई मात्रै जोड दिन खोजेको हामीले कार्यक्रम आयोजना गरेको र यही बखतमै प्रशासनले सूचना जारी गरेको हिसाबले यसलाई जोड दिन खोजेका हौ यस्ता खालका प्रोग्राममा उपस्थित हुँदै गर्दा कार्यक्रमहरू आयोजना गर्दै गर्दाखेरि अनुशासित ढङ्गले आउन सकुन् आफ्ना प्रतिभालाई उजागर गर्न सकुन् आफ्नो प्रतिभा उजागर गर्ने नाममा प्रतिस्पर्धा हुने नाममा कुनै खालका विकृत शब्दहरू र विकृत खालका गीत सङ्गीतलाई बढावा नदियोस् भन्ने खालका कुराहरू आएका छन् मृत व्ययतालाई अगाडि बढ्ने कुराहरू आएका छन् विषयवस्तुको छनौटलाई पहिल्यै लैजाने कुराहरू आएका छन् प्रशासनको स्वीकृति लिनका लागि अनुरोध गर्ने कुरा आएका छन् पक्कै पनि हामीले आजको कार्यक्रमबाट पनि यही कुरा पाउन खोजेको हो चाडबाडका नाममा अनेक विकृति फैलाउने खालका क्रियाकलापलाई नियन्त्रणमा लिन प्रशासनले गरेको कडाईलाई आम नेपालीले सकारात्मक रूपमा लिनुपर्छ तर कडाई भन्दैमा सामाजिक संस्थाले महिलाहरूको प्रतिभा प्रस्फुटन गर्ने र भेटघाट गर्ने माध्यम बनाउने प्रतियोगिता रोक लगन होने आम सरकारवाला को भनाई सा।